हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार कार्यक्रम अर्पण शुभ साँसको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोताभित्रहरूमा सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सोधैका लागि रेडियो अर्पण एक सय चार थब्लो र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर पनि कार्यक्रम अर्पण शुभसाजको आजको श्रृङ्खलामा छौँ प्रविधिको सहयात्री म सूर्य ढकाल रहिरहेको छु सात तिस बजेसम्मको बिचमा रहनेछौँ र यो बिचमा रहँदाखेरि तपाईँसँगै हामी कुराकानी गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ र समुद्र लोकधरी आवाजहरूसँगै कसैलाई सम्झिन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट डाली हाल्नुहोला सुन्य छपन्न पाँच अनि शून्य छपन्न यो दुईवटा बाटो हुँदै तब आक्स हमी कुरा करने आवाजन कार्यक्रम अर्पण शुभ सांसद व्यवसाय में ये भंदा नभंद टेलीफोन लाइन में कोई मित्र आई सको को इशारा मिले ये बेला को क्रम में कहना मैं वहां स्वागत करमस्ते हेलो हजर नमस्ते कहते ठीक ठाक राम्रोसँग पढ्नुहोला शैक्षिक सफलताको कामना त्यसो त खाना भइसक्यो यहाँको अथवा भएको छैन खाइसके खाइसक्नु भयो साची उहु जिया साचास यहाँ अलिकति सिटो खाइदिनु भयो है साची आज अलिकति सिटो खाइदिनु भयो अ खाइसके हल्ला ठीक छ कार्यक्रममा का आउनुभाछ सरिता जी अब एकछिन बसहरु एउटा अरुैले आवाज राख्नेछौ कसकसलाई सुनाउनु हुन्छ तपमै तपमैलाई धन्यवाद भरपर्यल नै अनिस्ते फेरीले स्लाई अनि रमाय दिदीलाई अनि सहभागिता खुरामा फेरि अर्को एकजना यो मनमा पारेर पिरा चिन्यो लगन मेरै घर मासिर तिम्रो मेरो सम्बन्ध धेरै हो तिम्रो मेरा संबंधी बीहे आंटे मेरे मिलने आवाज होगी के ले? आ ले को कको समस्या त्यसो त होइन त्यसै जिउ एकअर्कामा ना नराम्रो गराइदिन्छ केही समस्या आ, खाना भइसक्यो निगिताको अथवा कार्यक्रमै छ व्यस्त रहनु भयो कतातिर व्यस्त रहनु भयो दिनभरि हो ठीक निकिता जी सम्झिँदै गर्नु होला माया चाहिँ मान्नुहुने छैन निकिता प्याकुरेलको सहभागिता मिलेको थियो हामीलाई पर्साबाट तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टडीको टेलिफोन नम्बर खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो हुँदै त्यस्तो हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको माध्यम हुँदै पनि डब्लु लगन गरेर देश विदेशमा जहाँ जहाँ इन्टरनेट अनलाइनको पहुँच छ त्यहाँ त्यहाँ कार्यक्रम हर्पण शुभ पनि पुगिरहेको छ सा। सात तिस बजीसम्मको यो बीचमा रहने क्रममा समुद्र लोकधरी आवाज पनि हामी कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौँ सु। सङ्गीतभाइसँग कुराकानी पनि आजको श्रृङ्खलामा प्रविधि कक्षबाट विष्णुजीको साथ मिलिरहेको छु भन्ने आवाजबाट हर्पण शुभ सहयात्री म सूर्य रहिरहेको छु सङ्गीतभाइको साथ पनि मिलिरहेको छ मित्र टेलिफोन लाइनमा आइसकेको इसारा मिल्दैछ मैले उहाँलाई स्वागत गर्छु यति बेलाको क्रममा कहाँबाट कार्यक्रमको सुरुवातमा पनि यहाँ आउनु भएको थियो होइन कुराको बारे सरिता लामा चिन्नुहुन्छ ना, एउटै नाम ना होइन हो खाना भइसक्यो सरिताको अथवा भएको छैन आगु चैना अब एकै छिनपछि हुन्छ आ एकै छिनपछि आउँछ हैन आज एकदमै सरिता आज दिनभरि कता व्यस्त रहनु भयो आज म स्कूलमै नै बड्न होला उहु स्कूलमै आज स्कूलतिर व्यस्त रहनु भयो आज सरिता जी कार्यक्रममा आउनु भसा हामी २१ नम्बर छडे एउटा आवाज बजाउने छौ कसकसलाई सुनाउनु हुन्छ सर्वोतम हजुर जति लागि धन्यवाद लागि? लागि? अनि अनि आठबाट हामीलाई सम्झिनु भएको थियो फेरि कुराकानी गरौँ त्यस पछाडि स्वागत गर्छु हजुर नमस्ते यहाँको आवाज हामी अलिकति नमस्ते बदनसी आरामै हुनुहुन्छ ठिकै छ हामी सुनिरहेका छौँ होइन हजुर कतातिर व्यस्त रहनु भयो दिनमा ए दिनभरि आज बोरिङ थियो दाजु खाना भइसक्यो यहाँको अथवा बाकसैन भान्दन दाजु बन्दै छ अब एकजना खाने हजुरको खाना हाम्रो पनि भएको छैन कार्यक्रम सक्या पछि आउनेछ भदन कार्यक्रममा आउनुभास हामी एउटा आवाज बजाउने छौ कस्तो कस्तो भएको छ सबलाई आउने भइसक मलाई पनि आएको छ तिम्रे माया लाग्यो छ कसकसलाई सुनाउन हुन्छ अ यसपछि त मेरो कालिक लागि आजको हेल्पको हेल्पको लागि थ्याङ्क्यु हुन चाहन्छु अनि हजुरको लागि लागि लागि लागि अनि सुभाषङ अन्त्यसम्म सुन्न हुनेछ नमस्ते नमस्कार बदन अधिकारीको सहभागिता चुनपुरबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामी रोइरहेका छौँ अब भने एउटा आवाज हामी सुनितर्क गर्दैछौँ त्यसो तपाईँ कार्यक्रममा आउन चाहनुहोस् भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच तिन सय तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ यति एउटा आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा र भर्खर मात्र बजारमा उपलब्ध भएको आवाज हो उपमा डिजिटलको दोस्रो साङ्केतिक कौशिली पनि हो कस्तो कस्तो भएको छ कृति सङ्ग्रहमा समावेश आवाज हो याम छेत्री अनि राधि काहमालको आवाज हो भने लाई सूजना हो कृष्ण अखिलीको शब्द सूजना हो कृष्ण अखिली र प्रलास वेदीको र जुन आवाजलाई उपमा डिजिटलले बजारमा लिएर आएको आवाज हो आदि बेला तपाईँको लागि कार्यक्रमको पहिलो आवाज कस्तो कस्तो भएको छ सबलाई आउने वैंश मलाई पनि आएको छ तिम्रै माया लागेको छ उठन थालों मे मन में बिराती मोला उठन थालों मेरे मन में बिराती मोला कस्ट सब लाने बैं शाम आगे तिम्रै लहींमलाई पानी आगे तिम्रै ल आउने भैसा मलाई भनिआएको छ तिम्रै माया पछि दिन दिनै जवानीको रङ्गा छोडेपछि दिन दिनै जवानीको रङ्गा धरै लाउन छोड्यो सानो मलाईका कसैसँग धरै लाउन छोड्यो सानो मलाई कसैसँग <laughs> होइन मैले हाँटेको मेरी भना तिमी तिम्रै भन्छु म पनि पुग्छ मैले आँटेको मेरी भाना तिमी ती, मि तिम्रै भन्छु म पानी पुग्छ मल्ले आटेको मेरी भाना तिमी ती, तिम्रै भन्छु म पानी पुग्छ मल्ले कुरको जोडी भन्दा हाम्रै जोडी तामी ढुकुरको जोडी भन्दा हाम्रै जोडी तामी हेर मेरो आँखामा छ कै लाग्यो भानी भरियालै छौ तारी मता तिम्रै काखामा छ कै लाग्यो भानी भरियालै छौ तारी माता तिम्रै काखामा छ लाग्यो भान हजुरभित्र देखे पस्थे तिम्रो ओठीमा गुलाबको फूल, मेरो मनमा फुल्न थाल्यो पिरतीको मुले, कस्तो कस्तो भएको छ सबलाई आउने भैंश मलाई पनि आएको छ तिम्रै माया लागेको छ याम छेत्री राधिका हमालखा आवाज हो लै सृजना हो कृष्ण अखेली अनि शब्द सृजना हो पहला सुवेदी र कृष्ण अखिलको जुन उपमा डिजिटलली बजारमा लिइरहेको आवाज हो बिल्कुलै नयाँ कृति सङ्ग्रह आवाज तपाईँको लागि कार्यक्रमको पहिलो लोकधरी आवाज सँगसँगै बिसाइसकेका छौँ कार्यक्रम अर्पण शुभमा छौँ तपाईँले हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य पाँच त्रिसठी तिन सय बत्तीस अनि सुन्ना छपन्न पाँच त्रिसठी सह यात्री म सूर्य मिलिरहेको छ टेलिफोन लाइनमा कोही मित्र आइसकेको इसारा मिल्दैछ मैले उहाँलाई स्वागत गर्छु हजुर नमस्ते लीजा, आजे? लीजा, जी? आ, लीजा? हो हो अनि खाना न सम्झिनु भएको छैन कतातिर व्यस्त रहनु हामी उनीहरूको लागि अनि मेरो घर परिवारको लागि अनि मेरो मम्मी यति अनि मलाई चिने नै सम्पूर्णको लागि हजुर लिजा सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनु होला छुट्यौँ है नमस्ते लिजा लामी सानीको सहभागिता पर्छबाट कार्यक्रम अर्पण सुझको विषयमा अर्को एकजना मित्र टेलिफोन लाइनमा हजुर नमस्ते हेलो हजुर नमस्ते कहाँबाट को बोल्नुभयो हेलो यहाँको आवाज हामी अस्पष्ट रूपमा सुनिरहेका छौँ कार्यक्रममा आउनु भएको छ आरामै हुनुहुन्छ हामी पनि आरामै छौँ खाना भइसक्यो रिमलालजीको अथवा भएको छैन रिमलालजीको खाना भइसक्यो अथवा भएको छैन रिमलालजी हेलो प्रेमलालजी हुनुहुन्थ्यो हामीसँग कुराकानी हुन सकेन कृपया फोन गर्ने बेलामा नेटवर्कले साथ दिने ठाउँबाट फोन गरिदिनु होला यो आग्रह रहन्छु कार्यक्रम शुभ साँझको व्यवसायमा कार्यक्रममा तपाईँ यसै गरी आउनुहोस् भने सुना छवन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि सुना छपन्न पाँच त्रिसठी यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ अर्को एकजना मित्र टेलिफोन लाइनमा हाल्छु हजुर आ सुरेश जी आ के के खाना भइसक्यो यहाँको अथवा भएको छैन खाना खाइसक्नुभयो एउटा आवाज बजाएर छान्नेछ सा। कस कसलाई सुनाउनु हुण कार्यक्रम मार्फत धेरै धन्यवाद बोल्न चाहन्छु सहभागिताको लागि पनि आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला अन्त साथ दिनुहोला अहिलेलाई विदा गरी छुट्याउनुहोस् को सहभागिता पर्सा मिलेको थियो पनि अर्को एकजना के गर्नु मा पुरा 11 मा होला राम्रो र राम्रै नतिजा आओस् हाम्रो कामना पनि खाना भइसक्यो यहाँको अथवा सबैबाट मिलेर डाटा हाते हात्को हाम्रो पनि भागको छैन सा कार्यक्रम सकाडा छाडे भनेछम संगीत कार्यक्रम अनुभास हामी अन्त्यमा एउटा आवाज बजाएर छाड्ने छौ कस्कसलाई सुनाउन हुन्छ आजका गायक अंकलको प्रशंसा धन्यवाद अनि के सेमिनार एनलाईको बिन्दाका लागि अनि हाम्रो कलेजको सम्पूर्ण साथीहरुले प्रतिभाक्यममा सम्पूर्णले भेट चम्पगा पिट्याम भने बिताउनु छ अस् छुट्याउँ नमस्ते सङ्गीताको सहभागिता मिलेको थिएँ हामीलाई माडीबाट कार्यक्रम अरू पढ शुभ साँझको विषयमा छौँ बिस्तारै अब भने विदायका हातहरू हल्लाउनु पर्छ भनेर इसारा मिल्दैछ प्रविधि कक्षीबाट र एकजना साथीसँग कुराकानी गर्छु त्यस हामी कार्यक्रमबाट छुट्टिनु पर्ने आजको लागि अन्तिम भाग्यमानी श्रोता सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको कुनै एउटा बाटो रोजेर आइसक्नु भएको छ उहाँलाई बोलाइहाल्छु त्यस हामी छुट्टिनु हुन्छ हजुर नमस्ते को ख़रेल ख़रेल हामी पनि आरामै छौँ यतिकै घरमै बसी बसाउने होइन खाना खाना अब कार्यक्रममा एउटा हुन्छ सिर्जना सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला अहिलेलाई सुट्यौँ नमस्ते सृजना खरेलको सहभागिता कृबाट सम्झिनु भएको थियो र आजको लागि अन्तिम भाग्यमा नि श्रोता हुनुहुन्थ्यो अब भने टेलिफोन लाइनमा कष्ट होला तपाईँसँग हामी कुराकानी गर्न सक्दैन पर्ने हुन्छ कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद त मैले बोल्नै पर्ने हुन्छ प्रत्यक्ष रूपमा होस् या अनलाइनमा जहाँ जुन कुनै तहर तब्काबाट सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु टेलिफोन सम्पर्कमा जुट्नुहुने साथीहरू सरी तलामा कुराकोबाट नै प्याकुरेल प्रसाबाट सरी तलामा कुराका आठबाट त्यसै गरी अधिकारी लैसा लामी सानी रिमलाल छेपाङ सुरेसाउनु संगीताको सहभागिता माढीबाट र अन्त्यमा कुराकानी गर्छु सृजना चाहन्छु टेलिफोन लाइनको प्रयासमा जुटनुहुने र प्रयासरत रहनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र बेष्णुलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गुन्जिरहेको छ आवाज जय जय होस् थोपा आँसु नझरोस् मैझै रोना नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो कुलेन्द्र हो र श्रृलापण शुभ साँचको सह यात्री म सूर्य ढकाल पनि अझै लिन चाहन्छु होस तिम्रो जाय पोना झारोस्ो सानो तिम्रो जिंदगी सुखमय हो ोष झूले पानी ती जाए जाए जाए हो, जाए जाए हो, तीम झुंभानो जय जय हो जय जय हो तिम्रो जय जय हो पार सुन झारोस रो न पारो सान तिम्रो जिंद रेडियो आर एक से चार थोपलो